आफ्नो मान्छेप्रति तपाईँको मुटुमा उम्लिएको मायाको प्रवाहलाई माइलुको मुटुसम्म पुर्याउने तार कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको भावना तपाईँको आफ्नो मान्छेको लागि कार्यक्रम मोटूदि मुटु मोटुसम हरेक मंगलवार राती नौ पंद्रह देखि दस बजे ती सा चंद्र को साथ में जब जब रात छेप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ यस्तो लाग्छ कि हामी एक्लो भएर पनि एक्लो छैनौँ मुठभरि छापिएका माइलुका तस्बिरहरू आँखा वरिपरि घुम्छन् यादहरू तस्बिर बनेर आउँदा यस्तो लाग्छ किन मनको तस्विरलाई स्पर्श गर्न मिल्दैन किन मनभित्र छापिएको तस्विरलाई चुम्न मिल्दैन किन अँगाल्न मिल्दैन अँगालोमा यस्तै सोच्दै कल्फिन्छौँ हामी भित्रभित्रै रुदा कतै मान्छेले देखेर बो जिस्काउँछन् कि भन्ने लाग्छ अनि सुटुक्क बन्द कोठाभित्र थुनिन्छौँ हामी आफैलाई थुन्छौँ अनि चारैतिर उनको यादका ज्ञान भाषहरू कोर्दै निचोड्छौँ मुठुलाई अनि खोज्छौँ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रो प्रेमको आवेगहरू मुठुदेखि मुठुसम्म नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाई सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको मुटु साथमा सदा चाहिँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म र तपाईँका मनका आवेगहरू तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको माझमा आउने गर्छ जब, जब रात पर्छ हामी आफ्नो मान्छेलाई धेरै सम्झन्छौँ यस्तो लाग्छ कि हाम्रो मान्छे हाम्रै साथमा भइदिए कति खुसी हुन्थ्यौँ होला हामी कति पीडाहरूमा हुँदाहुँदै पनि कति हाँस्थ्यौँ होला हामी कति रमाउँथ्यौँ होला हामी यस्तै लाग्छ तर के गर्ने बाध्यताहरू हुन्छन् हामी बाध्यताले एकअर्काबाट टाढिन्छौँ एकअर्काबाट पर कुनै एक्लो र निरश ठाउँमा हामी जीवन बिताउन बाध्य हुन्छौँ तर पनि हाम्रो आफ्नो मान्छेको याद भौगोलिक दुरी जतिसुकै टाढा भए पनि अझ बढ्दै गएको आभास हामी गर्छौँ र यो रातमा तपाईँ आफ्नो मान्छेलाई सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई सुटुक्क भन्न चाहनुहुन्छ होला कि तपाईँको आफ्नो मान्छे तपाईँको लागि कति महत्त्वपूर्ण हुनुहुन्छ तपाईँका तिनै मनका आवेगहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास हो कार्यक्रम मुटुदेखि मुटुसम्म सका तब दुवटा मध्यम प्रयोग सकू स्वदेश में होने का एसएमएस रदेश में होने साथी फेसबुक कमेंट विशेषकरी प्रयोग सकूँ र स्वदेश में होने साथी आग्रह करना चाहिए तबले एसएमएस नई सकें एसएमएस नई प्रयोग करमेंट कर दून हुआ विदेश का साथी अलग गाड़ो पड़े तर पूर्ण रूप में बंदे चाहे होना तमेंट लिद नलिने भैन सकें एसएमएस कर एसएमएस कर नवस्थ कमेन्ट पनि गर्नु गर्नुहोला कमेन्ट पनि लिनेछु र एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर यस या चार एउटा खाली ठाउँ यस यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार चार गर्न सक्नुहुन्छ यतिखेर तपाईँका म्यासेजहरू पढ्न चाहन्छु म्यासेज गरिसक्नु भएको छ हेलो दादा सन्चय हुनुहुन्छ मि सङ्गीत प्रेमी सङ्गीता लामा भैँसी दुईबाट दादा मेरो मनभित्रको मान्छेलाई मिठो सम्झना दादा भोलि मेरो बहिनीको जन्मदिन परेको छ भन्नुभएको छ त्योभन्दा पछाडि के लेख्नु भएको थियो होला यति मात्र आयो सायद बहिनीलाई जन्मदिनको धेरै शुभकामना दिनुभएको थियो होला बहिनीलाई हाम्रो तर्फबाट पनि सङ्गीताजीको बहिनीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ ह्याप्पी बर्थडे टु यो भन्न चाहन्छौँ अग्रिम रूपमा र त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा सन्चय हुनुहुन्छ बबिता घलान भैँसे साथबाट मेरो सबै साथीहरूलाई मिस यु भनिदिनु ल दादा स्पेसली हजुरलाई पनि ल ओके गुड नाइट ब बाई भन्नुभएको छ थ्याङ्क सो मच बबिता सिस्टर तपाईँको यो एसएमएसको लागि आगामी पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र सदैव यसरी नै माया गरिरहनुहोला अर्को एसएमएस गर्नुभएको छ हाई दाजु खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ रिसमी सुजन हेटौँडा अठार शिखरपानीबाट माया क्याप्टा बोइजलाई मिस्यो नेम कुमार दाजु र प्रिन्स आशिष आकाशलाई मिस्यो भन्नुभएको छ थ्याङ्क्यु सो मच so तपाईँको एसएमएसको लागि सुजनजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन नमस्ते म थ्री इन वान लामा काली गढी डाँडा गढी डाँडाबाट मेरो काली मबाट टाढा हुन खोज्दैछ थाहा छैन किन होला हाम्रो पाँच वर्षको माया टाढा हुँदैछ भन्नुभएको छ किन टाढा हुन खोज्नुभयो तपाईँको खालि कारणहरू विभिन्न हुन सक्छन् तर जस्तो सुकै भए पनि सकेसम्म जिन्दगीमा माया लाउँदै नलाउनु लाएपछि छोड्दै नछोड्नु म चाहिँ त्यसो भन्छु त्यसैले पनि माया हुन त हामी जब जब टिनेज मैले त टिनेज पार गरेँ साँच्चै नै टिनेज अवस्थामा विशेष गरी तपाईँ टिनेज हुनुहुन्छ या हुनुहुन मलाई थाहा छैन थ्री इन वान भन्नुभएको छ तपाईँ टिनेज हुनुहुन्छ या हुनुहुन्न मलाई थाहा छैन तर टीनेज अवस्थामा हामी विशेष गरी यस्तो मायामा पर्छौँ जुन माया हामी यो के भन्छ नि टिनेजमा चाहिँ के गरौँ कसो गरौँ हुन्छ अरे एकअर्काप्रति विवृत्त लिङ्गीप्रति अझ बढी आकर्षण बढ्ने आकर्षण र प्रेमबिचको भिन्नता छुटाउन नसकेर पनि हामी त्यस्तो सम्बन्धमा घाँसिन पुग्छौँ जुन सम्बन्ध हाम्रो लागि ठिक हुँदैन पछि मात्र थाहा पाउँछौँ त्यो कुरा चाहिँ र त्यस्तो हुँदा विवाद सिर्जना हुन्छ एकअर्काबाट बिछोड हुनु स्वाभाविक नै हो तर पनि सकेसम्म माया लाउँदै नलाउनु लाए पछाडि जस्तो चाहिँ के अवस्था होस् तपाईँ टीनेज होस् जुनसुकै अवस्था होस् तपाईँहरूको आफ्नो मान्छेलाई छोड्ने काम चाहिँ कहिले नगर्नुहोला र तपाईँहरूको माया सफल होस् यही शुभकामना पनि अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु गुड इभिनिङ इट्स मे क्याप्टा बोय प्रिन्स तामाङ शेखर पानी हेटौँडा अठारबाट मेरो एसएमएस भन्नुपर्दा माया क्याप्टा बोइज समरिस आशिष अजिज सुजन विक्कल लाइ भन्नुभएको छ त्योभन्दा अरू पनि के लेख्नु भएको थियो यति मात्रै आयो र क्याप्टा बोइजका साथीहरू तपाईँहरूले केवाई एपिपिएटिए क्यापता क्याप्टा लेख्नु भएको छ सायद क्यापता हो कि मैले सधैँ पढ्ने बेला क्याप्टा भनिरहेको हुन्छु गलत उच्चारण गरेको भए सरी र कुनै दिन सक्नुभयो भने फेसबुकमा नेपालीमा लेखिदिनु भयो भने तपाईँको यो ग्रुपको नाम ठ्याक्कै थाहा हुन्छ त्यस पछाडि चाहिँ शुद्ध हुन्छ अहिले गलत उच्चारण गरेको भए सरी पनि भन्न चाहन्छु अर्को इसमेन्स गर्नुभएको छ हेलो दाजु मिनमराज स्याङ मेरो मुटुको टुक्रा रेखालाई लभ यु भन्नुभएको थ्याङ्क यू सो मच रेखाजी म खै भएको होला एभई रेखाजी तपाईँको लागि नुराजी ले यो विस गर्नुभएको छ आई लभ यु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको इसमिन्सको लागि अर्को इसमिन्स गर्नुभएको छ हाई दाजु खानुभूत इड्स मे तामाङ आशिष शिखर पानीबाट एन्ड माई क्याप्टा बोइजलाई मिस यु एन्ड सुजन रेबेल सरन, सुनीत, समरेश And Kanchi SBT like, Nii miss you, love you one watch. Thank you so much. Thank you SMS. Thank you SMS. Hello, it's me. It's Sussma Thokar from Hattara. I'm your host, my name is Sussma Thokar. My name is Sussma Thokar. I miss you so much and love you one watch. I miss you so much and love you one watch. So, I will send SMS to you. And I will send you SMS. हाई दादा नमस्ते सन्चै हुनुहुन्छ म नी अली सन्चै छु म रन्जु वर्तवला गोगन पानीबाट दादा माई फ्रेन्ड एन हजुरलाई मिस यु दादा भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ रन्जुजी रन्जुजी केही समय अगाडि बिरामी हुनुहुन्थ्यो तपाईँ स्वस्थ हुनुभयो होला अवश्य पनि आशा गर्छु अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि दिविसा फ्रम पदमपोखरीबाट दा किन आफ्नो मान्छे टाडा जान खोज्छ भन्नुभएको छ त्योभन्दा अगाडि पनि के लेख्नुभएको थियो होला आफ्नो मान्छे टाढा हुनुका विभिन्न कारणहरू छन् तपाईँबाट बिना कारण तपाईँबाट तपाईँको आफ्नो मान्छे टाढा हुँदैछ भने सोच्नुहोस् तपाईँ पुग्यो उहाँको लागि किन भन्दा तपाईँसँग सम्बन्ध टुटाउन चाहन्छ चा कोही मान्छेभन्दा बाध्यता पनि छैन कुनै कारण पनि छैन भने किन टाढा हुन्छ मान्छे मैले अघि नै टिनेजको कुरा गरेको थिएँ हामी कसैलाई माया गर्छौँ जब म्याचर हुँदै जान्छौँ उसका कुनै कुराहरू मन पर्दैन तर कुनै कुरा पनि मन परेन भनेर छोड्नु चाहिँ गलत कुरा हो खासमा त्यसरी छोड्नु नै छ भने बरु पहिल्यै एनालाइसिस गरेर लभ गरेँ भइहालेँ नि मैले यसो भनेर धेरै लभ पनि गरेर गरिन्छ र भन्नु होला हो सही कुरा पनि हो हामी जब कसैलाई माया गर्छौँ उसको के छ स्टाटस होइन उसको के बानी हामीलाई मनपर्छ के बानी मन पर्दैन केही पनि याद गर्दैनौँ हामी किन भन्दा मनले कतिखेर चाहिँ घाँस थाहा हुँदैन तर पनि हामी सजग चाहिँ सधैँ हुनुपर्छ यो मनलाई यस्तो बाँधेर राख्न सक्नुपर्छ नत्र हामीले दुःख पाउँछौँ मनलाई खुला छोडिदिने हो भने स्वच्छन्द छोडिदिने हो भने यो मनको कारण दुःख हामीले धेरै पाउँछौँ र दुःख मैले पनि पाएर भोगेर अगाडि पनि बढिसकेको छु आज खुसी छु कहिलेकाहीँ हामी मैले बारम्बार भनिरहेको भनिरहेको हुन्छ तपाईँहरूकोमा आजमा जब हामी कसैसँग प्रेममा हुन्छौँ प्रेम आम टुट्छ तब हामीलाई हामी आफैलाई सिद्धाइदिउँ कि जस्तो पनि लाग्छ जिन्दगी फ्यालाउँ ऊ भएन भने आफू कसरी बाँच्ने के गरेर अगाडि बढ्ने मेरो जिन्दगी नै सक्यो अब म बाँच्न सक्दिनँ यस्तै यस्तै भावनाहरू आउँछ नआउने होइन तर यस्तो अवस्थामा पनि ज्यान फाल्नु चाहिँ मूर्खता नै हो तपाईँ मर्ने साहस जुटाउन सक्नुहुन्छ भने ए बाबा बाँच्न किन सक्नुहुन्न मर्नुभन्दा त बरु बाँच्न सजिलो नै हुन्छ हो विभिन्न समस्याहरू आउँछन् जुत्नुपर्छ लड्नुपर्छ आफन्तहरूले नै चित्त दुखाउँछन् आफन्तहरूले नै रुवाउँछन् तर एकबार पाएको जिन्दगीलाई के आफन्तले रुवायो भनेर शत्रु छ मेरो भनेर शत्रुले मार्नुभन्दा अगाडि नै मरेर त हुँदैन नि होइन र त्यसैले पनि खुसी हुन सक्नुपर्छ कोही मान्छे आफूबाट टाढा भयो भनेर मेरो संसार नै सक्यो भनेर बस्नु हुँदैन कुनै समयमा मलाई पनि त्यस्तै लाग्थ्यो तर आज खुसी छु हो ती विगतहरूलाई म उल्टाउन सक्दिनँ ती विगतका पीडाहरूलाई पूर्ण रूपमा भुल्न सक्दिनँ किनकि मान्छेको यो मस्तिष्क नै त्यस्तै निर्माण भएको हुन्छ कि कुनै पनि कुरा रहिरहन्छ लामो समयसम्म रहिरहन्छ मृत्युसम्म नै रहिरहन्छ म पनि मेरो विगतलाई बिर्सन सक्दिनँ तर यसको अर्थ मेरो विगत सम्झेर मैले मेरो वर्तमानलाई नै दुःख दिने मेरो आफ्नो मान्छे अहिले मेरो वर्तमानमा मेरो जिन्दगीको सहयात्री हुनुहुन्छ उहाँलाई नै दुःख दिने भन्ने कुरा चाहिँ आउँदैन तेल तब आप कें टाड़ा भाई एनालाइसिशन तब को कारण छ कि तब कोई गलती कि तर तब को गलती ना कोई मं टाड़ा होना खोज्व एक दुईचोटी प्रयास करीनचोटी प्रयास करे पाड़ी भी होते हैं तब रोएर नबस्नो वहाँ खुशी करने दिन तब आप खुशी संग अ बढ़नो यही भाँचु मैं ये तब तमएस पढ़ा पढ़ाई कता कता भावना में बगिहाल्सु त्यसै गरी अर्को स्पेमेन्स गर्नुभएको छ हाई दादा सन्चय हुनुहुन्छ रोजिना नयाँ बस्तीबाट मेरो सन्देश भन्नुपर्दा माई बेस्ट फ्रेन्ड इनु नीरा, प्रमिला सुरेश अझै एन्ड अल फ्रेन्डहरूलाई हरू बिर्सेको भन्नुभएको छ योभन्दा अरू चाहिँ के आएको छैन उहाँहरूले सायद बिर्सनुभयो भनेर सोध्नुभयो होला बिर्साउनु भएको छ भने सन्देश पठाउनु भएको छ इनु निरा प्रमिला सुरेश अजय अजयजी तपाईँ सम्पूर्णलाई नबिर्सनु होला है त रोजिनाजीलाई धेरै धेरै दे धन्यवाद छ रोजिनाजी अर्को इसएस गर्नुभएको छ हाई दादा इट्समी रुथ लामा आरयुटिएच रुथ लामा फ्रम निबुवाटार तिन इक्चुङ डाँडा हजार हजार अनि हजुर लेख्नु भएको छ उहाँले माफ गर्नलाई मैले अलिकति के पढ्दै सर्टकट लेख्नु भएको त्यही भएर हजुर अनि सबै दिदीलाई फाइन हुनुहुन्छ भन्नुभएको छ हामी दुबैजना एकदमै ठिक छौँ आ, मेरो एसएमएस चाहिँ भाई, स्कुल अनि कलेज र होस्टेल भन्नुभएको छ यति मात्र आएको छ अरू पनि केही लेख्नु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म न्यसोन तामाङ हेटौँडा सत्र सुकौलीबाट कहिले रुवाउने कहिले रुवाउने हँसाउँछ नै हँसाउँछ नै तर पनि जिन्दगीको हरेक मोडमा साथ दिएँ भन्नुभएको छ त्योभन्दा अगाडि पनि के लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा मि नेसन तामाङ हेटवा सत्रबाट हुनुभएको छ उहाँको फेरि दोहोऱ्याएर छ धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा आज खै किन हो मेरो मान्छेले बिर्सनु भयो जस्तो लाग्छ दादा भनिदिनु हुन न धेरै मिस गर्दैछु भनेर ल एन्ड लव यु हामी सङ्घर्षशील सङ्गीता नगरकोटी भन्नुभएको छ सङ्गीताजीको आफ्नो मान्छे हुन त उहाँ विदेशमा हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ फर्कनु भएको होला तपाईँ रेडियो सर्भर डब्लुडब्लुडब्लु डट रेडियो सर्भर डट कम डट एनपी सुन्दै हुनुहुन्छ भने सङ्गीताजीलाई नबिर्सर्नु होला माया नभानु होला एक कल गरिदिनुहोस् प्लिज <laughs> मेरो आग्रह तपाई सुन्दै हुनुहुन्छ भने फोन गरिदिनु होला र फोन गर्नुभयो भने मलाई सुटुक्कै भन्नु पनि नबुल्नुहोला चन्द्रको आवाजले तपाईँको मुटुको आफ्नो मान्छेको मुटुसम्म मिलन गराउन सफल भएछ भन्ने कुरा मलाई थाहा होस् धेरै धेरै धन्यवाद छ तपाईँको इसको लागि सङ्गीताजी अर्कै समेज गर्नु भएको छ के छ चन्द्रदा म सोम लामा शिघ्र पानीबाट भन्नुभएको छ एकदमै ठिक छु हेर्नु न दादा लभ पर्ला पल्ला जस्तो भइरहेको छ के गरौँ हो भन्नुभएको छ लभ पर्ला पल्ला जस्तो भएको भने पार्नुहोस् खुसी साथ पार्नुहोस् तर अलिकति सोचेर पनि पार्नुहोस् आज तपाईँ हतार हतार लभ गर्नुहुन्छ भोलि छुटेपछि रुनु चाहिँ नपरोस् यही आग्रह गर्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईँकै एसमएसको लागि सोमजी रोमान्टिक कुरा लेख्नु भएको छ यस्तै रोमान्टिक कुराहरू आगामी दिन पनि आओस् अर्कै समस गर्नुभएको छ हेलो दाजु इट्स मी दिपा मोक्तान फ्रम हैटौँडा अठार मेरो उनी कान्छो सुभासलाई मिस एन्ड लभ यु भन्न भनिदिनु मुटुसम्म पुग्ने गरी है त दाजु ओके बाबाई गुड नाइट भन्नुभएको छ दिपाजी तपाईँको सुभाषले पनि कार्यक्रम सुनिरहनु भएको छ भने सुबासजी तपाईँको मुटुमा तपाईँको आफ्नो मान्छेको सन्देश आइपुगे कृपया वहाँ लं प्लिज कल कर दवाद सर तमएस को लगी तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ कार्यक्रम हो मुटुदेखि मुटुसम्म म तपाईँको मनमित्रको साथी चन्द्र तपाईँको साथमा छु र मुटुदेखि मुटुसम्म तपाईँले मुट जुनसुकै बेला युट्युब च्यानल सवि सौगात चन्द्र घलान सवि सबि लामा त्यसै रेडियो सर्भर सवि सौगात भन्ने विभिन्न युट्युब च्यानलहरू छन् त्यसमा पनि सुन्न सक्नुहुन्छ एसए बिआई एसएयुजिएटी सबि सौगात डट ब्लग स्पोर्ट डट कममा पनि चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यो जानकारी पनि तपाईँलाई राखेँ र तपाईँले एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर या चार यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन दिदीमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँले हामीलाई फेसबुकमा रेडियो सर्भर लाइक गर्न सक्नुहुन्छ त्यसै गरी सवि सौगात भन्ने पेज छ नेपालीमा लेखिएको छ सबिसौगात त्यसलाई पनि लाइक गर्न सक्नुहुन्छ मेरो जीवनसङ्गिनी सबै र मेरो अफिसियल फेसबुक पेज पनि हो र तपाईँका कमेन्टहरू डब्लु डब्लु डब्लु पेजमा गएर हाम्रो क्स्ट में, पने में तमा कमेंट कर सकूँ र कमेंटह म कार्यक्रम में स्थान दू अता योग आजभलि नेटले अलिकता समस्या पारे ते मैं तब के कमेंटर पूरे पूर्ण पाक छाइन तरह के कमेंटर थुप्रे आई ती कमेन्टर भी म कार्यक्रम स्थान दू तर तीभि एटा गीत सुन त्यस पछाडि हामी छोटो व्यवसायिक विश्राम चाहिँ नलिङ घ्यारा किन भन्दा तपाईँको थुप्रै कमेन्ट र एसएमएसहरू बाँकी छन् तपाईँको कमेन्ट र एसएमएस लिएर म पुनः आउनेछु अहिलेको लागि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज आउन kamavani dani dani dani rabasajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajajaj है, सारी जैसे बज़ती है जेसे बजति है लिक हवा गुनगुनाब गा है, सब गाते है सब ही मद है हम तुम क्यों खामोश खो ज <sum> <sum> इतरार है अब ना हम ना तुम्ह कहीं बस प्यार ही प्यार है सुन सको धड़कने इतने पासा होना सुन सको धड़कने इतने पासा होना सब गाते हैं सब हिम्मत होश है खामोश है अब मेरे मेरो सप लोे तुमै तु छ आओना आओनाउना आओना, आओना, आओना। आउन केही समुद्र साङ्गतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम हो मुठुदेखि मुठुसम्म सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एमभीबाट छन् सारेभर कार्यक्रम मुठुदेखि मुटुसम्ममा तपाईँकै मनका आवेगहरू तपाईँकै मुठुका कुराहरू राखिरहेको छु र म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँका थुप्रै एसएमएसहरू पनि आइसकेका छन् ती एसएमएसहरूलाई एकैछिन थाँती राख्दै अब भने तपाईँका थुप्रै कमेन्टहरू छन् अब गर्नुभएका क कमेन्टहरू अब गर्नुभएको एसएमएसहरू सायद लिन नसकुना एसएमएस चाहिँ आइरहेका छन् एसएमएस गर्नुहोला एसएमएस लिनेछु अहिलेको लागि भने तपाईँका केही कमेन्टहरू लिन्छु पहिला त्यस पछाडि तपाईँको एसएमएसहरू लिनेछु कमेन्ट गर्नुभएको छ दिप लिम्बू नक्कलेजीले हेलो हेन्सी चन्द्र दादा एन्ड हेन हेन्सी दादा नमस्ते एन्ड सेवा सेवाहरू फ्याफुल्ला है म दिप लिम्बू नक्कले अल स्टार मिडिया ग्रुपको मेम्बर रात्रिकालीन सन्देश पर्दा मेरो मनमुटुको फ्रेन्डहरू कल्पना श्रेष्ठ त्यसै गरी सिम्पल तेजु छेत्री अन्जु मुस्कान कमला तामाङ बसन्ती तामाङ सृजना तामाङ लिम्बुनी मान्सु त्यसै गरी कुमार दीक्षा बायुङ एन्ड मलाई नक्कली बुई देव लिम्बू भनेर चिन्ने एटिजेडी फ्रेन्डहरूलाई मिट मुट्टु फुट्ने गरी सम्झेको छु भन्ने सहीचन्द्र दादा आ गुड नाइट मिठो सपनाको कामना गर्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोजिन सिटोलाजीले रोजिनजी लेख्नुहुन्छ अगाडि हेलो गुड म गुड इभिनिङ अनि दर्शन नमस्कार झापाको शिवगञ्जबाट म रोजिन सिटौला सर्वप्रथम त तपाईँ लगायत रेडियो होल युनिटलाई मीठो माया र सम्झनासहित अबको बाँकीपोल एकदमै शुभ रहोस् साथसाथै शुभरात्रि पनि भन्न चाहन्छु त्यसै कार्यक्रम मार्फत अब बज्ने साङ्गीतिक कोशेली मिडिया प्रेमी साथीहरू मिडिया प्रेमी गुमा रिजाल मोनिका राणा मिरा राई समर्पित रविन थापा सृजना बुट्टाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सरगम छुच्ची डिम्पलजीले हुन्छ हेलो दादा नमस्कार सन्चै हुनुहुन्छ मि छुची डिम्पल एन्ड फ्रम हाडी खोला यस् डी केयर लेख्नु छ हाँडी खोला नै होला अर फ्रेन्डलाई मिस यु कसे कसैलाई लभ यु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ सुनितजीले सुनितजी लेख्नुहुन्छ हेलो दादा के छ खबर हजुरको एन्ड खाना भयो त हजुरहरूको भन्नुभएको छ खाना भइसकेको छ इट्स मी सुनित स्याङतान फ्रम सिग्रो पानीबाट मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारो साथी राजा सुमन समीर सुन्दर त्यसै गरी संस्कार महेश मेलिनालाई धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु एन्ड मेरो प्यारो दाजु समरेश आशिष प्रिन्स एन्ड माई अल्ड फ्रेन्ड एन्ड क्याप्टा बोइजलाई धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु दादा विशेष गरी भन्नुपर्दा मेरो प्यारी सुनिलाई पनि लभ यु भन्न चाहन्छु दादा ओके बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले रोमियोजी लेख्नुहुन्छ हेलो चन्द्र दादा यो अँधेरै कालो रातको न्यानो माया केवल तपाईँको लागि अनि मेरो मनमुटुको साथीहरू जति पनि हुनुहुन्छ सबैलाई सम्झिँदैछु दादा सन्चे हुनुहुन्छ नि म हटियादेखि सन्तोष नगरकोटी रेडियो सरवर प्रेमी दादा मनिस भ भएर जन्मि जन्म लिएपछि हामीले ज जति पनि अँ जति पनि दृश्य एन्ड तिनीहरूको माया र ती रमाइला पलहरूलाई हामीले मनको पानामा कोरिएर कोरिएर नै सजाएर नै राखेको राखेका ती यादहरू किन आफै मेट मेटिँदै जान्छ दादा बुझ्न गाह्रो भयो दादा मलाई त भन्नुभएको छ ओके दादा मेरो बेस्ट फ्रेन्ड फ्रेम लाई मिस गर्दै छुट्टिन्छु बो बाई टेक केयर ब्रो भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि जिन्दगी एउटा स्मृति हो कहिले काहीँ सम्झना आउँछ कहिले काहीँ धमिलिँदै जान्छ समयसँगै स्मृतिका पानाहरू पनि धमिलिँदै जान्छन् त्यसैले पनि कहिले यस्तो हुन्छ रोमेजी धेरै चिन्ता नगर्नुहोला सदैव खुसी भएर बाँच्ने प्रयास गर्नुहोला धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ जोन लामाजीले हेलो ब्रु सन्चै खाना भए त म जोन लामा हाँडी खोला एक गुगन पानीबाट आज मेरो कान्छु सञ्जना मगरलाई मिस यु एन्ड लभ यु ओके बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा तपाईँको पनि यस्तै कमेन्टको अपेक्षा गर्छौँ र सञ्जनाजीले पनि कमेन्ट गर्नुभएको जस्तो देखेको छु मैले अहिले एकछिनमा त्यो पनि पढ्छु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले हेलो चन्द्र के छ भन्नुभएको छ एकदमै ठिक छु आइएम सञ्जय कुमार यादव फ्रम रौतहटबाट दादा एउटा सायरी छ पढिदिनु होला भन्नुभएको छ हिन्दीमा लेख्नु भएको छ मलाई हिन्दी फेरि अलि धेरै आउँछ त्यही पनि पढ्छु यिन आँखुसे देखाउने अरू दिल में पना दे इन आंखों से देखा उन्हें और दिल में पना दे हमने अपने जान समझ कर उन्हें इतना चाहा दे इन आंखों से देखा उन्हें और दिल में पना दे हमने अपनी जान समझ उन्हें इतना चाह दे जब हमने पूछा साथ दोगे हमारा जब हमने पूछा साथ दोगे हमारा तब उन्होंने हमें भूल जाने की सलाह दी तब उन्होंने हामी भुल जानुकी सल्लाह दि भन्नुभएको छ मान्विक मुक्तक धेरै धेरै धन्यवाद छ अर्ड फ्रेन्डलाई टाढा तथा विशेष गरी एमएमसी बिएड थर्ड इयर नेपाल ग्रुपलाई मिस यु गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रूपा मगर्जीले लेख्नुहुन्छ यति धेरै दुःख पाउँदा पाउँदिन थिएँ होला सायद मेरो आमाले मलाई जन्म नदिएको भए यति धेरै दुःख पाउँदैन थिएँ होला सायद मेरो भाग्यमा सुख लेखिदिएको भयो सायद माया गर्दिन थिएँ होला मिलन पछिको बिछोट हुन्छ भन्ने थाहा पा, पाएको भए दर्शन दादा म रूपा आज मेरो एसुमेज भन्नुपर्दा मिस यु अलट अफ सरवर एन्ड माई डियर फ्रेन्ड अल्सो लभ युओके बोबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि मान्छेको जिन्दगी यस्तै हो दुःख पीडा भना भइरहन्छ चिन्ता नलिनुहोस् सदैव खुसी रहने कोसिस गर्नुहोस् धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ कालीको काली म भन्नुभएको छ हेलो चन्द्रब्रु दर्शन नमस्ते यो अँधेर कालो रातको चिसो चिसो मौसमको न्यानो माया केवल हजुरको लागि अनि मेरो कालीलाई नि दादा अनि दादा सन्चय हुनुहुन्छ नि भन्नुभएको छ एकदम ठिक छु म हेटौँडा उन्नाइसबाट अनि मेरो म्यासेज भन्नुपर्दा मेरो कालीलाई छ दादा कालीले मलाई आफुलाई भन्दा नै मलाई धेरै माया गर्छन् म मा मेरी कालीलाई के भन्न चाहन्छु भने काली मलाई धेरै माया नगर किनकि तिमीले मलाई देखेकै छैनौ अनि मैले माया उसलाई धेरै गर्छु बट हुन्छ नि दादा माया टुट्ने जुट्ने टाढिने धेरै हुन्छ त्यसैले यो अन्जान कालीलाई धेरै माया अनि धेरै सपनाहरू बुन्ने काम काम नगर काली भन्न चाहन्छु दादा किनकि यो कोमल मनले पछि बुझ्छ एन्ड बुझ् के भन्नुभएको छ बुझाउन धेरै गाह्रो हुन्छ सो मलाई त्यस्तो फिल हुन्छ दादा किनकिन कता कता डर पनि लागेको छ माईले गर्दा सो टेक केयर ब्रो एन्ड छुटिन्छु बाई मिस यु गुड नाइट भन्नुभएको छ तपाईँहरूको माया साँचो छ भने न डराउनुहोस् किन डराउनुहुन्छ तपाईँ जतिसुकै तपाईँले एकअर्कालाई नदेखेको होस् अथवा जेसुकै होस् तब खुशी हो एक अका करना देखना जरूरी नहीं छाइना तर एक्सवें शताब्दी हो एकचोटि भेट्हस मैं यही भू सके भेट्भ भी अज बड़ी राम होवाद तब कमेंट को कमेंट हाँकीन ती कमेन्टर कार्यक्रम में स्थान दिन चाहूँ री कमेंटर थुप्रेन एसएमएस भी थुप्रे आई तब कमेंट म रिफ्रेस कर हे रिफ्रेस भसएमएस नहीं लाह य मैले दिपाजीको एसएमएस पढेको थिएँ अब भने तपाईँ एसएमएस र कमेन्ट नगर्नु होला किनभने समय एकदमै कम छ म एसएमएसहरू अन्तिम गरिहाल्छु हेलो दादा नमस्ते इट्स मै प्रीति भ्रम हटियादेखि मेरो सन्देश भन्नुपर्दा मेरो मनमुटुको टुक्रा उही कालेलाई काले, काले यसलाई लभ्यु भन्दिनँ है दादा अखे बाबाइ हुनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ हेलो दादा म सुजता हेटौँडाबाट म मेरो बिएफलाई कति माया गर्छु फुल ट्रस्ट गर्छु बट उसले पनि माया गर्छु भन्छ ट्रस्ट कसरी गरौँ भन्नु एज अ विश्वास कसरी गर्ने विश्वास गर्ने माध्यम भनेको तपाईँको माया नै हो तपाईँलाई कति को, माया गर्नुहुन्छ तपाईँको कतिको ख्याल गर्नुहुन्छ यही कुरा सोच्नुहोस् एनालाइसिस गर्नुहोस् र विश्वास गर्नुहोस् धेरै धेरै दे धन्यवाद छ सुजाताजी अर्को एसएमएस गर्नुभएको छ नमस्ते दिज दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ मि हेटौँडाबाट मनिष लामा सन्देश मेरी प्यारी कान्छु रितुजी रिसाउनु भएको छ सो उहाँले नरिसाउनु भन्छु एन्ड लभ यु पनि ओके बाबा भाइ दादा भन्नुभएको दा दा छ नरिसाउनु होला रितुजी धेरै धेरै दे धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमस गर्नु भएको छ दाई दर्शन दर मेरो नाम मोटु रोहित यो म्यासेज मेरो मुट्टुको टुक्रा कसिकाजीको लागि ल लभ यु भनिदिनु भन्नुभएको छ कसिकाजीले पनि सुनिरहनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि रोहितजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना खानुभयो त हजुरले म म पदम पोखरीको सविता घलान कैलाश गाउँको अशोकजीलाई धेरै मिस गरेको छु अनि सविता भनेर चिन्नुहुने सबैलाई भन्नुभएको छ सविताजीले कैलाश मैले अलिकता कैलाश गाउँको भन्नुभएको छ अशोकजीलाई अशोकजी सम्झनु भएको छ खुसी हुनुहोला <laughs> धेरै धेरै धन्यवाद छ अर्को एसएमस गर्नुभएको छ हाई दादा खानुभयो त मी सञ्जना मगर हटिया नौबाट मेरो कान्छोलाई मिस यु लभ यु के बई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सञ्जनाजी अर्को एसएमस गर्नुभएको छ दर्शन है दादा मी जबरजस्ती लामा <laughs> प्रमनाम टार्थिन् महवीर सर्वरप्रेमीलाई अल डे सुन्न नछुटाउनु ल भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमसको लागि जबरजस्ती लामा भन्नुभएको छ अर्को इस गर्नुभएको छ हाई मि फेनोमेनल अजय तामाङ my message is my old friend uh, miss and love you and bye bye van ma cha dherai dherai dhanyabaad cha tapai ko sms ko lagi ra sathiharu aba maile sms bandh gare sms nagarnu hola sms garnu bhayathyo 37 jana sathiharu sathiharu ko sms maile bandh gare aba comment tira lagdai chu comment pani thuprai bhagi cha tesaili sakye samma comment पुरै पढ्नुपर्छ मैले त्यसैले पनि तपाईँ कमेन्टहरू र फेसबुक पेजमा कहिले काहीँ साथीहरूले सोध्नुहोला मैले सुरुमा गरेको कमेन्ट किन आउँदैन भनेर फेसबुक पेजमा कहिले काहीँ चाहिँ यो कमेन्टहरू गर्दाखेरि दायाँ बायाँ भइदिँदो रहेछ अगाडि गरेर पनि पछाडि देखाउँदो रहेछ त्यसैले नरिसाउनु होला साथीहरू यस्तै हुन्छ कहिलेकाहीँ अर्को कमेन्ट गर्नुभएको छ मेरी कान्छु मणि तामाङ भन्नुभएको छ हेलो दादा नमस्ते एन्ड मेरो मुटुलाई मिठो सम्झना भन्दै ममा म म म मनिषा विदा हुन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ एक्लो केटो भुवनजीले भुवनजी लेख्नुहुन्छ दुखी अनि उदास यो मन हुनेछ छाड़ी गए साथमा एक्लोपन हुनेछ डोलीमाथि चढी तिमी पढाइसँगै रम्दै जाँदा यहाँ मेरो अन्धकारको जीवन हुनेछ पराईको नामको रातो घुम्टो ओढ्दा तिमीले पढाइको नामको रातो घुम्टो ओढ्दा तिमीले मेरो लासमा सेतो एउटा कफन हुनेछ छाडी गए साथमा एक्लोपन हुनेछ सँगै जिउने सँगै मर्ने बाछा गरे पनि सँगै जिउने सँगै मर्ने बाछा गरे पनि त्यो बेला चितामाथि अभागी भुवन हुनेछ तिम्रो घरमा बिहेको खुसीसँगै रमझम हुँदा तिम्रो घरमा बिहेको खुसीसँगै रमझम हुँदा यता मेरो आफन्तको रोदन हुनेछ दुखी अनि उदासी यो मन हुनेछ छाड़ी चा। गए साथमा एक्लोपन हुनेछ भन्नुभएको छ एकदमै राम्रो गजल धेर धेरै धन्यवाद छ है दादा इट्स मि भुवन तामाङ फ्रम मकनपुर गरिनौँ मनकामना डाडा आज मैले थाहा पाएँ कि हाम्रो लाइफमा सकेसम्म कुनै पनि कुरा आफ्नो कमजोरी बनाउन नहुने रहेछ किनकि हाम्रो कमजोरी भनेको अरूको ताकत बन्न पुग्दोरहेछ र कसैले हाम्रो कमजोरीको यतिसम्म फाइदा उठाउँदो रहेछ कि दादा कि जिउन न जिउनु न मर्नुसम्म पार्दो रहेछ बट मेरो कमजोरी त मलाई नै थाहा छैन खै कसरी पु अटोमेटिक बन्न पुग्यो त्यो हो माया दादा मेरो मुटुको टुक्रा मेरो जीवन सोमियाला, आई लभ यु सो मच भन्न चाहन्छु एन्ड आई अल्वेज मिसिङ यु अलर्ट भनिदिनु है बोबाई दादा भन्नुभएको छ माया कमजोरी पनि हो बल पनि हो यस्तै हुन्छ धेरै चिन्ता नलिनु होला धेरै धेरै दे धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अब्रेल प्रेमीजीले एउटा कुरा भन्नु थियो भन्नै सकिनँ मनको व्यथा मनमै रह्यो सम्हाल्नै सकिनँ एउटा कुरा भन्नु थियो भन्नै सकिनँ मनको व्यथा मनमै रह्यो सम्हाल्नै सकिनँ नभनौँ त मनको कुरा गाँठो परिधुथ्यो भनौँ भने कसरी भनौँ मनमा डर जाग्थ्यो जाग्यो आज भन्छु भोलि भन्छु जिन्दगी नै गयो हेर्दा हेर्दा आफ्नो ठान्थे पराएको भयो मनको कुरा नभनेर ठुल भुल गरेँ बगैरबिचको चट्टान जस्तो यता नउँदा भएँ भन्नुभएको छ ल दादा नमस्ते सन्चै हुनुहुन्छ म अब्रेल प्रेमी छन् फ्रम निटार तामाङ बस्ती नौ पुरानो एकान्त बस्ती दोहा कतार आज मेरो खासै त्यस्तो हर्टली एसएमएस त छैन दादा मेरो साथी आ, बरु बबिता मोक्तान अनु तामाङ ठोकर दिपा लामा सिस मेरी कान्छु मणि तामाङ अनि मेरो फ्यामिली सबैलाई मिस यु एन्ड लभ यु भन्दै अन्त्यमा दादा दिदी चन्द्र प्लस सबै लामालाई अठुट सहित मिठो सम्झना भन्दै छुटिन्छु बबाई दादा भन्नुभएको हामी दुबैजनाको तर्फबाट तपाईँलाई पनि मिठो सम्झना सदैव इसी नहीं समझी रहन होला हमीर माया कराँच अर्को कमेंट कर एउटा कमेन्ट अघि नै सुरुमै थियो त्यो कमेन्ट मैले पढ्नुपर्ने तर यो अलिक कता कता गइरहेको छ आधे आकाशजीको उहाँले सबैभन्दा सुरुमा गर्नुभएको थियो जस्तो लाग्छ आधे आकाश उहाँले कमेन्टमा लेख्नु भएको छ रोएको मनमा खुसी किन लुकिरहन्छ छुट्टेको यादमा मुटु किन दुखिरहन्छ रोएको मनमा खुसी किन लुकिरहन्छ छुट्टेको यादमा मुटु किन दुखी रहन्छ हिजोको खुसीहरू सपना जस्तो भयो अब साँच्चीको साथहरू कल्पना जस्तो भयो अब आशाको मुहान आफे आप कूखी रह छुटे याद में मुटू दुखी कसरी भूलू मतीत को मीठो यादलाइ क भूलूं मतीत को मीठो यादलाई कस भनू म दैव को तितो घाट घातलाई बाँच को चोट तन तन्क रुखी रह छुट्टीको यादमा मुटु किन दुखिरहन्छ भन्नुभएको छ हेलो दादा गुड इभिनिङ इट्स अगेन मी आदि आकाश फ्रम शान्ति पथ हेटौँडा तिन आजको यो अधेरी रातमा मनको आवाज मुटुदेखि मुठुसम्मको कार्यक्रममा एउटा गजल उनीकै एसपिएनका लागि डेडिकेट गर्न चाहन्छु प्लिज दादा प्लिज एन्ड थ्याङ्क यू सो मच दादा र अब आउने गीत पनि उनकै लागि भवाई दादा हुनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि थुप्रै साथीहरूको कमेन्ट बाँकी छन् ती कमेन्टहरूलाई म कार्यक्रममा सकेसम्म राख्ने कोसिस गरिरहेको छु तर के गर्ने नौ बजेर चौन्न मिनट गइसकेको छ मैले दस बजे कार्यक्रम सघाउनुपर्छ एसपी लामा गोलीजीले लेख्नु भएको छ हाई चन्द्र दादा नमस्ते म एसपी लामा फ्रम सिन्धुली अगर्ल फ्रेन्डलाई मिसी भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ शर्मिला थिङ सबिजीले हाई दादा के छ खबर म मा मायाको सन्देश स्पेसली मलाई माया गर्ने मान्छे अशोक नेघीलाई मिठो माया मिठो सम्झनाको साथमा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ओके दादा बबाई भन्नुभएको छ उहाँलाई हाम्रो तर्फबाट नि शीघ्र स्वास्थ्य लाभको कामना अर्को कमेन्ट गर्नुभएको छ एलिना लामा जीले हाई दाजु नमस्ते मि एलिना लामा फ्रम भैँसे दाजु सन्चै हुनुहुन्छ माई अल फ्रेन्डलाई मिस यु फर फर एभर दाजु भन्नुभएको छ धेरै धेरै धन्यवाद तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ घलान शर्मिलाजीले हाई चन्द्र दादा म शर्मिला घलान आज प्रोग्राम मार्फत सिस बबिता एन काठमाडौँमा हुने भाइ विजयलाई मिस गर्दैछु ओके दादा ब भाइ धेरै धेरै धन्यवाद तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ ममाज कुइनजीले हाई हेलो दादा म विपना गोङ्बा पदम मेरो सब सब देरे देरे मेरे सब अनि दिदी सबिना लामा पूजा गोले दीदी धीरे धीरे समझे भाई दिन हई अट्टू को धर्कन इस लव यू असिंग यू भाई ताद भाषा धीरे धीरे धन्यवाद तब कमेंट कोमेंट कर सुंगमा मगरजी के आंखा आंसू तर्का रोईन एवटे थी मुटु दर्काएर रोईन आंखा आंसू तर्का रोईन एवटे थी मुटु दर्का रोईन जब छुट्न पर्ने भो उग सहारा मेरे पल्टन थर्काएर रोईन भन्न भाषा हिमाल पुलामी मगर शिशिरजी आ, तोस्रा छ सुर्खेत भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मज लास्ट क्विन पूजाजीले लेख्नुहुन्छ हाइब्रो खानुभयो त म अँ अँ आ, हेलो दाई के छ खबर खानुभर त म पूजाकोली अटियानौ बाटो अनि जब माया बस्छ अनि धेरै माया बढ्दछ बढ्छ बर, हो दाजु बट मेरो शिष पनि मायामा परेको हो कि के भएर हो मेरो शिष सञ्जनाले विष खानु भएछ भन्नुभएको छ सञ्जना सम्जना मगर त होइन होला कि अह सञ्जनाजीले विष खानु भएछ प्लिज सिस त्यस्तो नगर्नु भन्दिनँ दाई आ... दुई दिनको जीवनमा प्लीज दाई बट मेरो भाइ नमराज शरणलाई मिस यु एन्ड बेस्ट फ्रेन्ड पूजा पाखरेन सबिनालाई मिस यु एन्ड दाई इन्द्रमाना आत्मा त्यसै गरी बहिनी कल्पना मनिषा मन्जु लामा दिपा लामा युनिसाथिङ शर्मिला रूपालाई मिस यु एन्ड रेडियो सर्भरलाई नि हेभ अ स्विट ड्रिम बबाई भन्नुभएको छ धन्यवाद छ तपाईँको कमेन्टको लागि र सजनाजी त्यसरी बिस खाने कामजना गर्नुहोस् मैले अघि नै त्यत्रो भनिसकेको छु एकबारको जिन्दगी हो बाबा किन किन त्याग्ने खुशी भएर अगाडि बढ्नुहोस् उतार चढाव त आइरहन्छ जिन्दगीमा हामीले आफूलाई सम्हाल्न सक्नुपर्छ मनलाई सम्हाल्न सक्नुपर्छ धेरै धेरै धन्यवाद तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सञ्जना मगरजीले हाइब्रो खाना भयो त मिस सञ्जना मगर हटियाबाट आज माई अर्ल फ्रेन्डलाई मिस यु एन्ड लभ यु एन्ड नेम भन्नुपर्दा शरण पूजा कल्पना सवितालाई मिसयु एन्ड माई हर्डली कान्छो कालीलाई मिस यु एन्ड लभ यु हजुरलाई पनि मिसयु एन्ड दाई मेरो मनको मान्छे रिसाइरहेको छ प्लिज नरिसाउनु भन्नु न मेरो कालीलाई ओके बोबाई हुनुभएको छ कालेजी नरिसाउनु होला है त तपाईँलाई यो आग्रह उहाँको तर्फबाट पनि र मेरो तर्फबाट पनि सकेसम्म रिसाउनु हुँदैन होइन र किन रिसाउनु त्यसैले सदैव सन्दनाजी कमेन्ट पढ्दिनँ होला भन्नुभयो म्यासेज पनि गर्नु भएको थियो मैले पढिसकेको छु अर्को कमेन्ट गर्नुभएको छ बिबसजीले हेटौँडाबाट लेख्नु भएको छ हाई दादा नमस्ते मेरे मैसेज हिजो आज फेसबुक हराने सब साथीला मीठो समझना बीवस हेटोणाट मेरे मैसेज भन्न पर्दा हिजो आज फेसबुक हराने साथी मीठो समझना भाई चाहिए भाई धीरे धीरे धन्यवाद बीवश जी तक कमेंट को लगी आगामी दिन में तभी ये कमेंट रैसेज को हम अपा कर र तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् के गर्ने समय चाहिँ छैन म सर र एकचोटि नाम लिन चाहन्छु र सरही पनि भन्न चाहन्छु तपाईँका सबै कमेन्टहरू भन्न पाइने त्यसको लागि आरजे चन्द्रकला राईजीले कमेन्ट गर्नुभएको थियो चन्द्रकलाजी सरी जी जी जी, है तभी कोई मैं पढ़ना पाइन तेगरी गोकुल मांझीजी ने कमेंट गोकुल गोकुलजी तभी भेटा जति खुशी लगे थे आज कमेंट पढ़ना पाऊँ तक खुशी लगे मैं तर कि नहीं समय एकदम सकि सक मैं तब को कमेंट पढ़ना पाइन धीरे धीरे धन्यवाद कमेंट को लगी जोवन लामाजी को पढ़ी सकते रुमिया जीत जी को पढ़ी सकते अरु कमेंटर कस को बाकी हि रखे अः दीपा लमाजी कमेंट कर दीपाजी तैंक पढ़ना पाइन संचय सर्वर होल यूनिट लगाय का कुछ मेरा मनमोटू में बस्ना सफल आत्मी आत्मीय साथी वहाँ नाम लिखनाभ र माई हर्ट बी डट डट डट राइ आई लव यू सो मच भे दीपाजी धीरे धीरे मैले मैं तुरंत पढ़ना पाएँ सरी शर्मिलाजी कमेंट कर धन्यवाद शर्मिलाजी तैंको कमेंट कोई अरुहक माम एकचोटी हे नौ बजे उठी मिनट लगभग दस बजी सकोक त्यसैले पनि कार्यक्रम सकिहाल्नुपर्छ त्यसैले तपाईँ जति पनि कार्यक्रम सुन्न छुट्याउनु भएको छ तपाईँले युट्युबमा अथवा तपाईँले तत्कालका लागि भने रेडियो सर्भर अथवा सवि सौगात भन्ने युट्युब पेज छ चा। युट्युब च्यानल छ त्यसमा चा। तपाईँले सुन्न सक्नुहुन्छ कोही साथीको नाम छुट्यो कि म हेर्दैछु भने छैन रहेछ सबै साथीहरूको नाम भनिसकेको रहेछु तपाईँ जस जसले कमेन्ट गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद यति समयसम्म सुनेर साथ दिनुहुने स्वदेश तथा विदेशका श्रोता तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् त नमस्ते शुभरात्रि